संपर्क शून्य छप्पन्न पांच साठी पांच नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच हम्बसँगै इन्टरनेट लाइनमा विश्वभरि के शासन रहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमा चितवनको नारायणगढमा ट्रक ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ पश्चिमबाट पूर्व पूर्व आउँदै गरेको नातिनिख ख सतासी नम्बरको ट्रकले नानगढ पोलचोकमा बिहान पाउने नौ बजेतिर ठक्कर दिँदा सोही दिशातर्फ साइकलमा आउँदै गरेकी नवलप्रासी गैनाकोट चारकी खगीमाया गुरुङको मृत्यु भएको हो ट्रकको ठक्करबाट गुरुङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरीकाले चितोनले छनाएको छ ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् चितवनमा साउनदेखि सम्मको पहिलो चौमासिकमा खाद्य एन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दे जिल्ला खाद्य निरीक्षण एक्काइ चितवनले 25 व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ गएको एक वर्षमा एक्काइसवटा मात्रै मुद्दा चलाइएको चितवनमा यसपटक पहिलो चौमासिकमै पच्चिस मुद्दा दर्ता भएको हो जिल्लामा अनुगमनलाई तीव्रता दिएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता गर्न सफल भएको चितवनका जिल्ला खाद्य निरीक्षक नवीन देउसा अहिले व्यवसाय र विभिन्न कम्पनी गरी पन्ध्रवटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको राय सुझावको आधारमा मुद्दा चलाइने या नचलाउने निर्णय हुने बताउनुभयो नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री आइपिङ र एमावीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टाई भेटवार्ता भएको छ भेटमा पिङले एमावी पार्टीको संविधान सभामा सहभागिता रहने वा नरहने बारे चासो राखेको स्रोतले बताएको छ जवाफमा डाक्टर भट्टाईले आफ्नो पार्टी जारी राजनीतिक प्रक्रियाबाट अलग रहन नसक्ने स्पष्ट पार्नु भएको छ भट्टसाई नेवास सानेपामा भएको भेटमा पिङले नेपालको राजनीति प्रक्रिया तथा आर्थिक विकासिनको सहयोग जारी रहने बताउनुभयो भेटमा अहिले चीन नेपालको महत्वपूर्ण छिमेकी रहेको भन्दै उसको सहयोगले आर्थिक तथा राजनैतिक परिवर्तन सरल हुने विश्वास व्यक्त गरेको वहाको सचिवालयले जनाएको छ भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोसियारी नेपाल भ्रमणका लागि आउनुहुने भएको छ चार दिने भ्रमणका लागि उहाँ भोलि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बस्न नेपाल आउन लाग्नु भएको उहाँले राष्ट्रपति मन्त्री परिषदका अध्यक्ष विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भारतमा भारतीय जनता पार्टीका उपाध्यक्षको नेपाल भ्रमणसँगै उहाँले मुख्य राजनीतिक दलका शीर्ष नेतालाई भेट गर्नुहुने भएकोले वहाको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ फिलिपिन्सको लाभाङ सहरका मेयरसहित चारजनाको मनिला विमानस्थलमा व्यक्तिले गोली हानी हत्या गरेका छन् आफ्नो श्रीमती र रा बच्चासहित राजधानी रा मनिला एयरपोर्टमा गाडी गरिरहेको अवस्थामा बन्दुकधारीले गोली प्रहार गरेको अल जजिराले जनाएको छ मेयरसहित उन्की श्रीमती बच्चा र अर्का एकजनाको पनि मृत्यु भएको छ भने अरू तीनजना घाइते भएका छन् प्रहरीको बर्दीमा रहेका बन्दुकधारी मोटरसाइकलमा भागेको मनिला विमानस्थलका अधिकारीहरूले and I got some र भरतपुरमा चारी अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेटको आज भएको पहिलो खेलमा शान्ति एकाडेमी बी विषय भएको छ शान्ति एकाडेमीले रामपुर क्याम्पसलाई चौवालिस रनले पराजित गरेको हो वीरेन्द्र क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको शान्ति एकाडेमीले उन्नाइस ओभरमा पुरा विकेट गुमाउँदै एक रन बनाएको थियो जिवाफी ब्याटिङमा मैदान उत्रिएको रामपुर क्याम्पस पन्ध्र ओभर चार बलमा अलआउट हुँदै एकानब्बे रनमा समेटियो खेलमा शान्ति एकाडेमीका रमिन पोखरेल म्यान अफ द म्याच घोषित भए दोस्रो खेलमा अहिले अक्सफोर्ड कलेज र एनपिआई बेस प्रतिस्पर्धा भइरहेको छ ट बाथरुमहरू दक्षेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी लर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएल र प्लस टू गर्न पाइने साथै जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने त्रिपन्न पैतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान ग्रिन माउन्टेन एजुकेशन कन्सल्टेन्सी जर्मन भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन पाँच सय नौ चारि सम्पर्क शून्य रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपान मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ विवाह पार्टी समारोहका लागि स्वच्छ जिउदो तथा ताजा माछाको खोजीमा हुनुहुन्छ अब कतै धाइरहनु पर्दैन होम सहित, सुविधासहित हाम्रै बजार को सिद्धार्थ डेभलपमेन्ट ब्याङ्कको गाडी रहेको हिरा विशाल माछा पसललाई सदैव सम्झनुहोस्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 वाउ, सो मैले मैले मैले ए बुजें। परिचित हजर तोजा अनुसार का कपड़ा का आइटम का साथ हम कहा लामो समय देख अनु प्राप्त दक्ष जनशक्ति द्वारा आधुनिक डिजाइन का कोट पैंट शर्ट तैयार करोर्डिंग कैंपस का यूनिफार्म विशेष छूट का साथ में तैयार कर